नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचारमा आज मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ सम्पूर्ण मजदुरको माग र आवाज प्राय एउटै भए पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने क्रममा भने विभिन्न राजनैतिक आस्थामा विभाजित मजदुर सङ्गठनले पटक पनि अलग अलग मञ्चमा कार्यक्रम गर्ने भएका छन् सङ्गठनहरूले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको स्थापना गरी बन्द कोठाभित्र विभिन्न छलफल र बस गरिरहे पनि बाहिर भने श्रमिक दिवसका दिन छुट्टा रूपमा कार्यक्रम गर्ने तयारी गरिरहेका छन् माबाद निकट कङ्ग्रेस निकट एमआलए निकट लगायतका ट्रेड युनियन जी फन्ड लगायतले आज छुट्टा रुपमा रूपमा कार्यक्रम गर्दैछन् निजी तथा सरकारी सङ्घ संस्थामा कार्यरत करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत रहेको तथ्याङ्क छ उनीहरूमध्ये ज्याला मजदुरी गर्नेको सङ्ख्या साठी लाख रहेको छ त्यसमध्ये पनि बिस लाख विभिन्न ट्रेड युनियनमा सङ्गठित छन् भने चालिस लाख सङ्गठित हुन सकिसकेका सकिरहेका छैनन् बाँकी रहेका श्रमिक भने स्वरोजगार छन् अहिले सबैजसो ट्रेड युनियनले विभिन्न आन्दोलन गरी सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने मागलाई मुख्य रूपमा उठाइरहेका छन् श्रमिकको न्यूनतम पारिश्रमिक दुर्घटना बिमा स्वास्थ्य बिमा लगायतका कुरालाई समेट्ने गरी खडा गरिएकोमा सो सुरक्षा कोष लागू गर्नु अत्यावश्यक भएकोमा ट्रेड युनियनहरूको साझा उडान रहेको छ सरकारीभन्दा पनि निजी क्षेत्रमा कार्यरत श्रमिकहरूको सङ्ख्या पनि बढिरहेको र उनीहरू नै रोजगारदाताको श्रम श्रमणमा परिरहेकाले सामाजिक सुरक्षा कोषले उनीहरूको समस्यालाई अझ बढी सम्बोधन गर्ने नेवार राज्य समितिका समितिले बताएको छ गृह मंत्रालय दी झंडे दुई महीना को समय मात्र हतियार दुईजना हथियार बुझाया ती दुई हतियार पर लाइसेंस नवीकरण नई बुझाइएको हो गत महिना मन्त्रालयले हतियार बुझ्नका लागि थप गरेको समय सकिएको छ जिल्ला प्रशासन कार्यालय चितवनबाट प्राप्त का जानकारी अनुसार चितवनमा हतियार राख्नका लागि एक सय त्रिहत्तरजनाले लाइसेन्स लिएका थिए नवीकरण गर्न बाँकी हतियार कहाँ के र कसरी राखिएको छ भन्ने प्रशासनसँग जानकारी छैन लाइसेन्स लिएका मध्ये जम्मा बाहन्नजनाले मात्र हतियारको नवीकरण गरेका छन् नवीकरण नगर्ने सबै हतियार अवैध हुन् सबै हतियार हमी खोजी रवश्य कारवाई कर चितवन का प्रहरी प्रेक्षक दीपक कुमार ता अवैध हथियार बुझान जिला निानकारी कराया थी अब मेरो मेरे हथियार लिखो भ कोही प्रहरी प्रशासन समक्ष आउँछ भने उसलाई कानुन बमोजिम कारवाही हुन्छ उहाँले भन्नुभयो त्यस्तै उहाँले पकेट क्षेत्र निर्धारण गरी हतियारको खोजी गर्ने योजना पनि रहेको बताउनुभयो नारायणी अञ्चलका अरू जिल्लामा भने हतियार बुझ्नेको सङ्ख्या धेरै छ सितुवनमा अवैध हतियार नभएका हुन् वा भएर पनि सर्वसाधारणले प्रशासनलाई नबुझाएका हुन् यो विषय अब प्रहरी प्रशासनका लागि खोजी चासोको विषय बनेको छ चितवनको पहाडी गाविस कोराक र लोथरका विभिन्न चेपाङ विपन्न चेपाङहरूले गाउँमै सरकारी सेवा पाएका छन् भौगोलिक विकटता र आर्थिक विपन्नताले सदरमुकामसम्म पुगेर सरकारी सेवा लिन नसकेका चेपाङलाई केन्द्रित गरी गाउँमा सरकारी घुम्ते शिविर सञ्चालन गरेपछि चेपाङहरूले गाउँमै सेवा पाएका हुन् जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका अन्य सरकारी कार्यालयहरूसँग समन्वय गरी कोराक थाकल रहेको निमाबित थाकलटारमा संचालन गरेको सरकारी घुम्ते शिविरमा गएर चेपाङ समुदायले नागरिकता लगायतका नौवटा सरकारी कार्यालयको सेवा गाउँमै लिएका छन् शिविरमा जिल्ला प्रशासन जिल्ला जनस्वास्थ्य भरतपुर अस्पताल जिल्ला विकास समिति महिला तथा बालबालिका निर्वाचन पशु जिल्ला पशु सेवा र खानेपानी कार्यालयले विभिन्न सेवा प्रदान गरेका थिए नेकपा माओवादीले मतदाता नामावली सङ्कलन गर्ने काममा अवरोध गरिरहेकाले सम्भावित घटना हुन नदिन शिविरस्थलमा जनपथ र सशस्त्र गरी चौवन्नजना प्रहरी परिचालन गरिएको थियो भयरहित वातावरणमा शिविर सञ्चालनको लागि सुरक्षा व्यवस्था मजबुत बनाउन चितवनका प्रहरी प्रमुख प्रहरी प्रेक्षक दीपक कुमार थापा शिविर स्थलमा पुगेका थिए प्रहरीको कडा सुरक्षा बीच शिविरमा मतदाता अध्यावधि र नागरिकता वितरणको काम भएको थियो दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा एक जनाले नागरिकता बनाएका छन् नागरिकता लिनेमा महिला एक सय पन्ध्र र पुरुष अडसठीजना रहेका छन् दुई जनाले तिनजनाले मतदाता नामावली र फोटो सङ्कलन गरेको सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले बताउनुभयो शिविरमा महिला विकास कार्यालयबाट छजनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको थियो शिविरमा एक सय स्वास्थ्य परीक्षण गराएका थिए जिल्ला पशु कार्यालयले एक हजार एक सौ चौदहवटा पशु को उपचार कर जिला कृषि वििकस कार्यालय खानेपानी तथा सरसफाई डिविजन कार्यालय ने सेवा दिए मिनी संसदीय चुनावको रूपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको चहल फल चितवनका क्याम्पसहरूमा सुरु भएको छ दुई हजार पैँसठी सालता नभएको सबैको निर्वाचन त्रिभुवन विश्वविद्यालयले यस वर्ष जेठको तेस्रो हप्ता गर्ने घोषणा गरेपछि विद्यार्थी सङ्गठनहरू आफ्ना गतिविधिलाई क्याम्पसहरूमा केन्द्रित गर्न थालेका छन् क्याम्पसका पर्खालहरू विभिन्न सङ्गठनका नाराले रङ्गिन थालेका छन् भने आफ्नो सङ्गठनलाई विजयी बनाउन अपिल गरिएका ब्यानरहरूले क्याम्पस भरिएका छन् विद्यार्थी सङ्गठनहरू सबैमा विजयी हुनलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका कारण पनि उनीहरूको सक्रियता बढ्दै गएको हो चितवनका प्रमुख क्याम्पसहरू वीरेन्द्र क्याम्पस सप्तगण्डकी बहुमुखी क्याम्पस बालकुमारी कलेज लगायतका सबै निर्वाचन हुने मुख्य कलेजहरूमा विद्यार्थी सङ्गठनहरूले आफ्ना केन्द्रीयदेखि जिल्ला स्तरका नेतृत्वलाई नै जिम्मा दिएर खटाएका छन् एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले केन्द्रीय सचिवसहितका केन्द्रीय टोलीलाई नै चितवनका क्याम्पसको नेतृत्व दिएर खटाएको औपचारिक घोषणा गरेको छ त्यस्तै एमाले निकट अखिलले पनि आफ्ना जिल्लामा उपलब केन्द्रीय नेतृत्वलाई सोबिउमा केन्द्रित गराउने भएको छ यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन सोब्यू निर्वाचन नजिकदै गर्दा विद्यार्थी संगठनका नेताहरू कक्षा कक्षामा गई विद्यार्थी भेटघाटमा व्यस्त हुन थालेका छन् दुई यातायात व्यवसायबीच सहमति भएपछि प्रहरी नियन्त्रणमा रहेका चितवन टेम्पो तथा मिनी बस व्यवसाय समितिका पदाधिकारीलाई मङ्गलबार अपराह्न प्रहरीले छाडेको छ भरतपुर नगरका विभिन्न क्षेत्रमा सञ्चारमा रहेका रातो म्याजिक भ्यानमा सोमबार अज्ञातसम्मले तोडफोड गरी क्षति पुर्याएपछि नेपाल यातायात व्यवसाय समितिले चितवन टेम्पो तथा मिनी व्यवसाय समितिसँग आबद्धकी सदस्यलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए उक्त उजुरीको आधारमा प्रहरीले चितवन टेम्पो तथा मिनी बस व्यवसाय समितिका अध्यक्ष बहादुर बोहरा व्यवसायिक गौरी शङ्कर अधिकारी विजय श्रेष्ठ र परशुराम पौडेलाई मङ्गलबार नियन्त्रणमा लिएको थियो प्रहरीले व्यवसायलाई नियन्त्रणमा लिएपछि दुई व्यवसायी सङ्घबीच वार्ता भएको र उनीहरूबीच उत्पन्न समस्या सम्मतिको आधारमा समाधान गर्ने बताइएको छ चितवन को पर्यटक क्षेत्र सौराहा मंगलवार एकजना पर्यटक को रहस्यमय मृत्यु भाग सौराह स्थित चितवन पैराडाइस को, को होटल को, कोठा नंबर एक सौ दुई में सोमवार रात सुत सींगापुर का, का नागरिक अंदाजी पचपन्न वर्ष का बीवांग को बिहान उठता मृत भेट बिहान वैशाख पंद्रह गते चितवन आया तेईस जना को समय उनको पासपोर्ट नम्बर इ दुई पाँच दुई नौ छ दुई ए रहेको छ उनलाई मुखबाट रगत आएको अवस्थामा मृत भेटिएको प्रहरी चौकी बछौरीका प्रहरी नावनिरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो रत्नगरको <द्णागर> जयमङ्गलामा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रको आश्रयमा आएका थप एक्काइसजना चेपाङ विद्यार्थीहरूलाई मङ्गलबार विद्यालयमा भर्ना गरिएको छ पूर्वी चितवनको उच्च माभिमा चितवनका विकट पहाडी गाविसबाट आएका चेपाङ विद्यार्थीहरूलाई निशुल्क भर्ना गरी प्रत्येकलाई एक एकवटा कपी दिएको थियो सो संरक्षण केन्द्रमा मकवानपुर लोथर सिद्धि कोराक र काउलेका एक्काइसजना थप विद्यार्थी ल्याइएको केन्द्रका अध्यक्ष केपी शर्माले जानकारी दिनुभयो गत वर्ष स्वविद्यालयमा संरक्षण केन्द्रले पच्चिसजना विद्यार्थीलाई विद्यालय भर्ना गरेको थियो चितवनमा फेरि बर्ड फ्लू देखा परेको छ पश्चिम चितवनको मंगलपुर आठ कि डोलकुमारी हमालको पोल्ट्री फार्ममा बर्ड फ्लू फेला परेको हो सोमबार अबेर केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाबाट बर्ड फ्लू भएको प्रमाणित भएपछि जिल्ला पशु सेवा कार्यालय र पम्सी रोग अन्वेषण प्रयोगशालामा भरतपुरको प्राविधिक टोलीले राति नै कुखुरा नष्ट गरेको हो टोली हमाल को फॉर्म में बर्ड फ्लू संक्रमित एक हज़ार एक सौ अठारवटा कुखुरा मर को मारे, मारे पुरे टोलीटल दादा तथा अठारवटा अंडा नष्ट जिला पशुसेवा कार्य भरतपुर का प्रमुख डाक्टर रामकुमार कार्की जानकारी दूंभ पचिल्ला एक महीना में मा यह संग चिदवन में छटा पोल्ट्री फार्म में बर्ड फ्लू फैला पेगी मंगलपुर गाबीसम नहीं दुईवटा ररतपुर नगरपालिक का तीनवटा पोल्ट्री फार्म बर्ड फ्लू देखा पड़े थी विवादमा रहेको नेपाल विद्यार्थी सङ्घ चित भवनको नवनियुक्त कार्य समितिलाई बालकुमारी कलेज इकाइ समितिले स्वागत तथा सम्मान गरेको छ गत वैशाख छ गते तोकिएको जिल्ला अधिवेशन स्थगित गरे तत गरेपछि तत्कालीन अध्यक्ष उत्तम जोशीको समितिलाई विघटित गरी केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले अरूेश्वर खनाललाई जिल्ला समितिको अध्यक्षमा मनोनयन गरेका थिए यद्यपि उक्त समितिलाई केन्द्रीय समितिले अवैध भनी खारेज गरिसकेको छ नेविसङ कलेज इकाइ समितिका उपाध्यक्ष रामकुमार ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम थी हो। चितवनका कस्मेटिक व्यवसायहरूको मंगलबार नानगढमा सम्पन्न बेलाले ज्ञान राज सुवेदीको अध्यक्षतामा नौ सदस्य कस्मेटिक व्यवसाय सङ्घ चितवन गठन गरेको छ समितिको उपाध्यक्षमा केशव अधिकारी सचिवमा असीम पौडेल कोषाध्यक्षमा विशाल गुप्ता र सहसचिवमा कृष्ण रिजाल रहेका छन् यस्तै सदस्यहरूमा नारायण गौतम बब्लु श्रीवास्तव विमल सुवेदी र सुरेन्द्र नारायण भगत रहेका छन् समितिले आगामी असार मसम्म विधान बनाई उद्योग वाणिज्य सङ्घ चितवनमा वस्तुगत सङ्घ दर्ता सुवेदी तरई मधेश लोकतांत्रिक पार्टी को पहिलो जिल्ला अधिवेशनले विजय खनालको अध्यक्षतामा एक्काइ सदस्य कार्यसमिति गठन गरेको छ नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रदीप दुवाडी महासचिवमा विकास सिमखडा सचिवमा राकेश बस्नेत र कोषाध्यक्षमा ध्रुव थापा रहेका छन् तमलपा युवा फ्रण्डका महासचिव मुकेश शाह प्रमुख अतिथि रहेको अधिवेशनमा पार्टीका वरिष्ठ सल्लाहकार गणेश गिरी सदस्य देपेन्द्र बस्नेतले नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए संसाधी व्यवसाय संघ चितवनले विभिन्न नौसूत्री माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्री परिषदका अध्यक्ष खिलराज रिग्मीलाई ज्ञापन पत्र बुझाएको छ संघका अध्यक्ष विपिन रामु दामुले जिल्ला प्रशासन कार्यालय चितवनका उपसचिव वीरेन्द्रनाथ शर्मालाई ज्ञापन बुझाएका हुन् सङ्घले सुनको पर्याप्त मात्रामा आपूर्ति गराउन राज्यले पहल गर्नुपर्ने बजारमा भएको कालो नियन्त्रण गरिनुपर्ने नापतल विभागको कार्यालय चितवनमा राखिनुपर्ने व्यवसायका सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने चाँदीलाई नगदको रूपमा लिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको हो वृन्द्रनगर साथ स्थित ब्रह्मनगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ विद्यालयले विभिन्न कार्यक्रम र खेलकुद प्रतियोगिता गरी स्वर्ण महोत्सव मनाएको हो स्वर्ण महोत्सवको हिजो समापन गरिएको छ स्वर्ण महोत्सवको अवसरमा हिजो विद्यालयले स्वर्ण स्मारकका विमोचन तथा नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ विद्यालयलाई सहयोग उत्कृष्ट चन्दादाता बुद्धिसागर अर्यालको प्रमुख आतिथ्यता तथा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको स्वर्ण आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई समापन कार्यक्रममा पुरस्कृत गरेको विद्यालयका प्रधान हरिप्रसाद गजुरेले जानकारी दिनुभयो अब पालो अर्पण जनआवासको अर्पण जन हाम्रो प्रश्न छ निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा माओवादी र एमाले बीच देखेको विवादप्रति तपाईँको प्रतिक्रिया के छ ए निर्वाचन चिन्ह पहिलो नम्बरमा हुने भएर र सी अनावसेको बखेडा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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नारायण मुगलिन मोगलिन कामौरी पोखरा नारायण सड़क खंडला छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्े पचास एकसठी सात सौ तिरचालीस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 वस्त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज बिदा